धारा 24. शिक्षा 1. पक्ष राष्ट्रहरूले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षाको अधिकार स्वीकार गर्छन् बिना कुनै भेदभाव र समान अवसरको आधारमा यस अधिकारलाई हासिल गर्नका लागि पक्ष राष्ट्रहरूले देखाएका कुराहरूतर्फ निर्देशित हुने गरी सबै तह र जीवन पर्यन्त सिकाइमा समावेशी शिक्षा प्रणाली सुनिश्चित गर्नेछन् मानवको अन्तर्निहित क्षमताका साथै स्वाभिमानको बोध तथा आत्ममूल्यको पूर्ण विकास एवम् मानव अधिकार आधारभूत स्वतन्त्रता र मानव विविधताको अभिवृद्धि गर्ने अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो व्यक्तित्व क्षमता र सृजनशीलताका साथै निजहरूको मानसिक र भौतिक क्षमतालाई अधिकतम हदसम्म विकास गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई प्रभावकारी ढङ्गमा स्वतन्त्र समाजमा सहभागी हुन सक्षम गराउने दुई यस अधिकार प्राप्तिका लागि पक्ष राष्ट्रहरूले देहाएका कुराहरू सुनिश्चित गर्नेछन् अपाङ्गताको आधारमा अपाङ्गता भएका व्यक्तिहरू साधारण शैक्षिक प्रणालीबाट उपेक्षित नभएका तथा अपाङ्गताको आधारमा अपाङ्गता भएका बाल बालिकाहरू निशुल्क तथा अनिवार्य प्राथमिक शिक्षा वा माध्यमिक शिक्षाबाट उपेक्षित नभएका आफू बसेको समुदायमा अन्य व्यक्तिहरू समान आधारमा अपाङ्गता भएका व्यक्तिहरूको समावेशी स्तरीय र निशुल्क प्राथमिक तथा माध्यमिक शिक्षामा पहुँच भएको व्यक्तिको आवश्यकता अनुसारको मनासिब अनुकूलता उपलब्ध गराइएको अपाङ्गता भएका व्यक्तिहरूलाई प्रभावकारी शिक्षा सहज बनाउन प्रचलित शिक्षा प्रणाली अन्तर्गत उनीहरूले सहयोग प्राप्त गरेको पूर्ण समावेशीपनको लक्ष्यसँग मेल खाने गरी प्रागिक तथा सामाजिक विकास अधिकतम हुने वातावरणमा प्रभावकारी वैयक्तिक सहयोगका उपायहरू प्रदान गरिएका तिन पक्ष राष्ट्रहरूले अपाङ्गता भएको व्यक्तिहरूलाई शिक्षामा निजहरूको पूर्ण र समान सहभागितालाई सहज बनाउन र समुदायको एक सदस्यको रूपमा जीवन र सामाजिक विकासका सिपहरू सिक्न सक्षम बनाउनेछन् यस उद्देश्य प्राप्तिका लागि पक्ष राष्ट्रहरूले देहाएका उपायहरू लगायत उपयुक्त उपायहरू अवलम्बन गर्नेछन् ब्रेल वैकल्पिक लिपि प्रवर्धनात्मक तथा वैकल्पिक तरिका साधन ढाँचा तथा पूर्वा र गमनशील सिप सहज तुल्याउने साथै दौतरीबाट सिक्ने कला र परामर्श सहज बनाउने साङ्केत भाषा र बहिरा समुदायको भाषिक पहिचानको प्रवर्धनलाई दृष्टिविहीन व्यक्ति खास बालबालिकाहरूलाई त्यस्ता व्यक्तिहरूका लागि सबैभन्दा उपयुक्त भाषा र तरिका तथा सञ्चार माध्यमबाट प्रागिक र सामाजिक विकासलाई अधिकतम बनाउने वातावरणहरूमा शिक्षा प्रदान गरिएको सुनिश्चित गर्ने चार यस अधिकारको प्राप्ति सुनिश्चित गर्न सहयोग पुर्याउने उद्देश्यले पक्ष राष्ट्रहरूले सांकेतिक भाषा र ब्रेलमा योग्य अपाङ्गता भएका शिक्षकहरू लगायत अन्य शिक्षकहरू नियुक्त गर्न तथा शिक्षाका सबै तहहरूमा कार्य गर्ने विशेषज्ञ र कर्मचारीहरूलाई प्रशिक्षित गर्न उपयुक्त उपायहरू अवलम्बन गर्नेछन् त्यस्तो प्रशिक्षणमा अपाङ्गता बारेको सचेतना र अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्न प्रवर्धनात्मक एवं वैकल्पिक उपाय सञ्चारको माध्यम तथा ढाँचा शैक्षिक प्रविधि र सामग्री पाँच पक्ष राष्ट्रहरूले भेदभाव बिना र अन्य व्यक्तिहरू सरह समान आधारमा अपाङ्गता भएका व्यक्तिहरू सामान्य शिक्षा व्यावसायिक प्रशिक्षण प्रौढ शिक्षा तथा आजीवन अध्ययनमा पहुँच प्राप्त गर्न सक्षम भएको सुनिश्चित गर्नेछन् यस उद्देश्य प्राप्तिका लागि पक्ष राष्ट्रहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई मनासीब अनुकूलता प्रदान कर सुनिश्चित करने